राको वन प्रकरण पर्यटन हल बन्न सक्ने हब बन्न सक्ने पूर्व खेलकुद मन्त्री पौडेलको भनाई स्थानीय तहका विषयमा हिजोका दिनमा एमालेकै असहमति जनाउनेहरू एमाले मा को को बाग बजारमा आजबाट गौरा महोत्सवको महो मुख्य आकर्षक देउडा प्रतियोगिता र थरुहट थारुवान संयुक्त संघीय समितिद्वारा सरकार विरुद्ध एक महिने संघर्षको कार्यक्रम घोषणा रेडियो वरीपरी देखिनी परिवर्तन अथवास प्रकाश निस्को उठा यू फोन नंबर शून्य छियानबे चार बीस चार सोलह में छोटो जानकारी दूस फोन तपाई हमी गरने इस तपाई ने जानकारी कराया बयानबे दशमलव दुई मेगा हर्ष को प्रसारण क्षेत्र भि का हरेक नागरिक रेडियो संवाददाता बनाने अभियान हम तीन दायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम सहयोगी रिपोर्टर को रही, के रूप रही काम करने उत्कृष्ट के रेडियो को वार्षिकोत्सव में सम्मान ही मक्सिर आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा हुन गइरहेको सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सिलसिलामा जिल्ला छनौट गर्नुपर्ने भएकाले सोपरियोजनका लागि खेलाडी नाम दर्ता गर्नुपर्ने भएकाले तपसिल बमोजिमका खेलहरूमा सहभागी हुन चाहने खेलाडीहरूले यही भाद्र बीस गतेसम्म यस डडेलधुरा खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क का राख्न हुन अनुरोध गरिन्छ छनौट हुने खेल फुटबल एथलेटिक्स बॉक्सिंग, भलीबल तेक्वांदो कराते भारोत्तोलन टेबल टेनिस कबड्डी कुस्ती बैडमिंटन चेस हैंडबल रिकेट जानकारी का संपर्क जिला खेलकूद विस समिति को कार्यालय टोडीखे डड़धुरा संपर्क नंबर शून्य छियानबे चार बीस तीन तिरसठी मोबाइल अंठानब्बे अड़चालीस बहत्तर बयासी तिरसठी लाग्नु भएको खै म उमालेको उमालेको पानी खायो भने हाम्रो रोगहरूले आक्रमण गर्न सक्छ त्यही भएर पानी, पानी, पानी, पानी, पानी एकदमै सफा हुनुपर्छ हाम्रो आँखाले देख्न नसक्ने साना साना पनि हुन्छन् पानीमा त्यसैले नि बुवा पानी उमालेर फ्युज प्रयोग गरेर फिल्टर गरेर या त पानी शुद्धिकरण विधिहरू प्रयोग गरेर मात्रै पानी खानु पर्छ के राम्रा राम्रा नियमित रूपमा सफा शौचालयको पनि प्रयोग गर्नुपर्छ बुवा शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ कि हो मेरो छोरीले एकदमै राम्रो कुरो गरे है मलाई एकदमै चित्त बुझे ल अब म सधैँ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 जनहित काग यूएसएआईडी को आर्थिक सहयोग में ग्रामीण महिला विकास तथा एकता केन्द्र रूडुक द्वारा संचालित पहल कार्यक्रम अंतर्गत खानेपानी तथा सरसफाई स्वच्छता प्रवर्धन वाश कार्यक्रम रूडुक डड़ेलदुरा रेडियो यूनिटी को सहकार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जेर इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म दिलेश देउबा विशेष अदालतले डडेलधुराको बहुचर्चित वनफडानी प्रकरणका एक सय छ्यानब्बे आरोपित मध्ये एक सय उना अस्सी जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय तोकेको छ उक्त प्रकरणमा सोह्र जनाले सफाई पाएका छन् भने एकजना प्रतिवादीको मृत्यु भइसकेको छ अख्तियारले मागदावी गरेको त्रिचालिस करोड़ दस लाख रूपयाँको बिगो भने विशेषले अस्वीकार गरेको छ विशेष अदालतका अध्यक्ष मोहन रमण भट्टराई सदस्य भूपेन्द्र प्रसाद राई र रा नरेन्द्र कुमार शिवाकोटीको इजलासले वन फड़ानी मुद्दामा एघार जना आरोपित सरकारी कर्मचारी मध्ये छ जनालाई भ्रष्टाचारी ठहर गरेको छ तत्कालीन जिल्लावन अधिकृत धनीचन्द्र ठकुरीलाई एक वर्ष छ महिना सहायकवन अधिकृत राजेश कुमार शाहलाई एक वर्ष तीन महिना देवशरण यादव र बुद्धिराज भट्टराई एक वर्ष तथा फरेस्टर ईश्वरी सिंह बोहरालाई तीन महिना कैद सजाय फैसला भएको हो अख्तियारले उनीहरूमाथि मेलमत्तमा वन फडानी गरेको प्रक्रिया नपुर्याएको र राज्यकोषमा नोक्सान पारेको आरोप लगाइएको थियो सामुदायिक वनका सबैजसो पदाधिकारीमाथि भने एक महिना पन्द्र दिनका दरले कैद सजाय हुने फैसला भएको छ आरोपित क्षेत्रीय वन निर्देशक भिजे पौडेल जिल्ला वन अधिकृत कृष्ण बस्ती सहायक वन अधिकृत सुरेश सिंह रामेश्वर खकुर र रा रामप्रसाद चौधरीले सफाई पाएका छन् दुई हजार पैसठी छैसठी सालमा सुदूरपश्चिमका केही सामुदायिक र सरकारी वनमा व्यापक फड़ानी भएको थियो त्यसबारे छानबिन गर्न दुई हजार सड़सी साउन अठाइसको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा उच्च आयोग गठन गरेको थियो आयोगले दोषी देखाएका व्यक्तिहरूमाथि कार्यवाहीका लागि प्रधानमन्त्री कार्यालयले प्रतिवेदन अख्तियारमा पठाएको थियो दावीको बिगोभन्दा बढी रकम काठ लिलामी भई धरौटी खातामा जम्मा रहेको भन्ने कागजबाट देखिएको र अझै बाकी काठ रहेको देखिएको अवस्थामा बिगो मानिएको मान्न मिल्ने अवस्था देखिएन विशेष अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा भनिएको छ उनीहरूले बदनीयत राखी आपसमा मिलिमत्तो गरी आफूले गैर लाभ प्राप्त गर्ने उद्देश्यले अनियमित रूपमा वन कटान गरी हानी नोक्सानी गरेको देखिन्छ पदाधिकारी नियुक्त हुनुभन्दा अघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो यो हालसम्मकै ठूलो बिगो र धेरै प्रतिवादी भएका मध्ये प्रमुख मुद्दा हो अख्तिर वन कर्मचारी रमुदायिक वन का पदाधिकारी समेत को मिलमत्त में ठूल परिणाम में हरिया साल सलाह रखर का रूख काटे भन्ने उजूरी में अनुसंधान कांतिपुर दैनिक ने श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको अठाइस दिनपछि भेण्न पाउँदा दिपाइल सिलगढ़ी नगरपालिका साथ कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए उनका श्रीमान सैनिक हौलदार गणेश बहादुर कठाईत हतियार गाइब प्रकरण पछि सेनाले नै निगरानी भनेर थुनेर राखेको छ सताइस दिनसम्म गणेशको अवस्था करिब अज्ञात जस्तै थियो सेनाले कुनै कुरा जानकारी ग... बाहिर अनेक किसिमका हल्ला आइरहेका थिए जसले उत्तमाको मनमा पीड़ाको बिउ रोपिएको थियो अनुहार देख्दा आँसु रोक्नै सकिएन उनले भेटको क्षेण स्मरण गर्दै भनिन् जिउँदो अनुहार हेर्न पाए हुन्थ्यो बाहिरका हल्लाले मनमा अनेक तरंग उब्जिरहेका थिए गणेश एक्काइस गतिबाट गाई चल्यो उनी थुनामा परे भनेर केही दिन बित्दै जादा निगरानीमा राखिएका भनिएका सैनिक कर्मचारी कर्मचारीमाथि यातना दिइएको कुरा पनि बाहिर आयो तर उत्तमालाई भने आफ्ना श्रीमान थुनिएका छन् भन्ने सम्मको थेउ थिएन भदौ दुई गते बिहान अकस्मात अन्तर्गतको हवाई सुरक्षा ब्याटरीमा कार्यरत सैनिक हौलदार दिपक बहादुर खडकाले आत्महत्या गरे त्यसपछि सैनिक परिवारमा ठूलो सकस पैदा भयो सेनामा कार्यरत आफन्तको बारेमा जानकारी नपाउनु फोनमा कुरा गर्न नपाउनु भेट्न नदिनुले उनीहरूका मनमा अनेक किसिमका शंकाहरू पैदा भए लगातार समाचार मार्फत थुनामा रहेका सैनिक कर्मचारीहरूलाई परिवारसँग सम्पर्क गर्न नदिएको तथा चरम याचना दिएको लगायतका घटनाहरू बाहिर आएका थिए जुन मानव अधिकारको दुरूपयोग भित्र पर्दछन् सो दबावपछि मंगलबार थुनामा रहेका सेनालाई परिवारसंग भेट कर जिसमें डोटी का चार जना सैनिकलाई उनका परिवार हरेक परिवार ऐटना का पांच मिनट मे समय दि भेट का क्रम में चार जना अफिस ती परिवार जनाया क्रम में सामान्य पारिवारिक जनाई अनुसार भेटका क्रममा थुनिएका सबै सैनिकलाई सैनिक ड्रेसमै राखिएको थियो त्यसैले सबै शरीर राम्रोसँग हेर्न भने मिलेन पाँच मिनेट भन्दा एक सेकेण्ड पनि बढ़ी समय बस्न दिइएन थुनिएका एक सैनिकी श्रीमतीले भनिन् यसो अनुहार र हातको देखिने ठाउँमा चोट पटक त थिएन बाँकी हेर्न नै पाइएन तर जना दुब्लाइएको भने सबै परिवारले जनाए उनीहरूले चरम यातना दिएको हुन सक्ने शंका भने गरेका छन् सैनिक प्रवक्ता ताराबहादुर कार्कीले सैनिकको आफ्नै अनुसन्धान प्रक्रिया भए पनि धेरै आवाज उठेकाले भेट्न नदिएको भेन्न दिएको बताएका छन् उनले बाहिर हल्ला भए अनुसारको काम नभएको दावी समेत गरे हाम्रो आफ्नै अनुसन्धानको विधि प्रक्रिया छ जसलाई नागेर अनुसन्धान गर्दैनौ उनगरानीमा कतिजना छन् त्यो भने उनले खुलाएनन् त्यो अनुसन्धानको प्रक्रिया अनुसार घटबढ भइरहेको भन्दै अहिले एकिन भन्न नसकिने उनले बताएको पत्रकार अरुण बमले खबर लेखेका छनृ पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले डडेलधुरालाई खेलकुद हबको रूपमा विकास गर्न सकिने बताउनु भएको छ प्रेस नेपालले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले खेलाड़ीहरूका लागि डडेलधुरामा उपयुक्त वातावरण रहेको भन्दै जिल्लालाई खेलकुद हबको रूपमा विकास गर्न सकिने बताउनु भएको हो साथै प्रयोगशालाको रूपमा खेलकुद रंगशाला निर्माण लगायतका गतिविधि मार्फत खेलकुद हबको रूपमा विकास गर्न सकेमा छिमेकी देशका खेलाड़ीहरू समेत यहाँ अभ्यासका लागि आउन सक्ने प्रबल सम्भावना देखिएको उहाँको बुजाई यो अभ्यास अगाडि बढ़ाउन सकेमा जिल्लाको आर्थिक विकास हुने समेतले बताउनु भएको छ नेकपा एमालेको खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका पौडेलले फरक प्रसंगमा हिजोका दिनमा स्थानीय तहको संख्या कम भयो भन्नेहरू अहिले आएर एमालेकै लाइनमा आएको जिक्र गर्नुभयो साथै स्थानीय निकायको निर्वाचन चाँडो गर्नु आवश्यक रहेको भए पनि सत्तामा रहेका दलहरूले स्थानीय निकायको चुनाव ढिलो गर्नतर्फ लागेको आरोप लगाउनु गौरा गएको आठ गतेबाट नै गौराका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको राधाकृष्ण मन्दिर विकास समितिले आजबाट गौरा महोत्सवको रूपमा वृहत कार्यक्रमहरू शुरू गरेको छ हरेक वर्ष डडेलधुरा सदरमुकाम क्षेत्रको बाघ गौरा महोत्सव आयोजना गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिले यस वर्ष आजदेखि गौरा महोत्सव शुरू गरेको छ राष्ट्रिय गौरा महोत्सवको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ आजबाट देउडा चैत धुमारी लगायतका सांस्कृतिक कार्यक्रमहरू संचालन गरिएको मन्दिर विकास समितिका अध्यक्ष तथा गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी दिनुभयो अठार गतेसम्म चल्ने उक्त महोत्सवमा बोली गौरा नाज फाग सहित चैत हु बालो नाच भूइचम्पा अठेवाली जस्ता कार्यक्रमहरू हुनेछन् साथै भोलि नै पुरूष महिला डेउड़ा समेत हुनेछ सत्र गते गौडा देवीका निरन्तर कार्यक्रमहरूसँग महिला र पुरूष डेउड़ा प्रतियोगिताहरू सञ्चालन गरिने राजा कृष्ण मन्दिर विकास समितिले जनाएको छ भदौ अठार गते गौरा नाच फाग बालु नाच गौरा देवीलाई पूजाआजाका साथै श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम गरिने समितिले जनाएको छ बालीखोलामा आएको भाडीले असार एकतीस गते बझाङ सरमुकाममा जोड्ने झोलङ्गी पुल बगायो भएको एउटै पुल भाड़ीले बगाएपछि सुबेडा सिमखेत नौरा देवलका बासिन्दालाई सास्ती भएको छ सा। त्यो त्योभन्दा धेरै शास्ति त्यस क्षेत्रका बालबालिकालाई भएको देवलका वीरेन्द्र धामीले बताउनुभयो झोलंगी पुल हुँदा बालबारीका आफै जान सक्थे तर अहिले भनी अभिभावकले बोकेर खोला तारिदिए मात्रै उनीहरू विद्यालय जान सक्छन् खोला पारेको विद्यालय बालबालिका लागि